नमस्कार उज्जालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्भेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अक्षमिरेको स्वागत छ शुक्रबारको श्रुति सम्भेकमा हामी रमेश दिवालीको उपन्यास छाप्रो नम्बर पचपन्नको वाचन सुन्दै आएका छौं गएको साता हामीले यसको सातौं श्रृंखला वाचन सुन्यौं सातौं श्रृंखलासम्म पुग्दा कथा जसले लेख्नुभयो कथाको मूल पात्रको श्रीमानको निधन भएको छ भारतमा लोगनेको नाम बोलाए हरक हर्कबहादुर दमाई मैले हात उठाउँदी मेरो लोगने हो भन्ने जनाउ दिए मरेको छैनन् जस्तो लाग्यो नाम सुन्दा त अब त नाम मात्रै त बाँकी रह्यो नि यिनै अनुच्छेदमा लगेर हामीले गएको साता सातौं श्रृंखलालाई रोकेका थियौं आज रमेश दिवालीको उपन्यास छाप्रो नम्बर पचपन्नको आठौं श्रृंखला अब वाचन शुरू हुन्छ पृष्ठ एक सय म फगत एक्ली थे दैव लगे कस को लुग्ने लचा गयास असफल भंतीमा लाश ते में लगे दाह संस्कार करूं भन्नीय त्यो ना ठू पीड़ा जीवन में कस नपरो वर्ष नागरिक सासू ससुरा के भन्लान् छोरा अंतिम पटक भेज हेथे हो अब मानसिक तनाव बुजद्ध यदि पीड़ा खिच्ने कैमेरा भे सब पीड़ा देखिथेला के करने नगर्ने भे अन्मा में बसिखी एकजा मोटो मन मेरे नजीक आए नेपाली होने ठानेक तर होना यतई को मं रह अस्पतालमें काम करने उसको भाषा में बोलते थे भाषा बुझन मैं कठिन भो अलि बुझे भन्दियो लास्ट नेपाल लै जाने भे पचास हजार भारूला अगर यही जलाने भाई बीस हजार भारूला जो मर्जी पचास हजार भारू मसँग थिएन थियो त थोरै थियो फेरि भुइँमा बजारिए चाहिँ भए म एउटा अर्को चोट थपियो निर्णय गर्नुपर्ने भयो र अन्तत कठोर निर्णयमा पुगे लासलाई यहीँ दाह संस्कार गर्ने ल ला अब लासलाई गाडीमा हाल्छौ ड्राइभरले भन्दै थियो अस्पष्ट हिन्दीमा बोलेको थियो मैले बीस हजार भारू बुझाइदिएपछि लासलाई बोकेर गाडी उइकियो खै कता लग्यो कता पत्तै पाइन मलाई जानै दिएनन् आँसु थाम्न सकिन खसिहाले बरबर्ती थाकेका हातका औँलाहरू पनि डराएका थिए आँसु पुस्न याद र आँसुले थिचिरहेको बेला कसैको सान्त्वना र माया पाइन कुममा हातले सुमसुमाउँदै नरो भन्ने मान्छेसम्म थिएन म अब नितान्त एक्लि भए उषाको मिरमिरे आभामा चाँदनीबाट छल्केका रस ती सुनसान सड़कमा मन्त्रमुग्ध बासनाका तीखा काँडा बोकेर पोखिएका थिए पोखिँदै थिए म पनि आँसुसँगै बग्दै आँसुसँगै दिनको उज्यालो झन्झन सन्ध्याको क्यानभासमा हराउँदै थिए मेरो मन लोगने का एक हुल यादहर उथल पुथल पार्दियो कसा का जीवन हार हसै काग जीत हे दिन डल्यो अ रात पर्य तक शरीर नहीं थला पर्ला जस्त भईसो बांचने आशा हराइस को आवाज निस्को अब सिर्फ यादमात्र निस्क आकाश्ले रहर बोकी मथिमाथी उड़ा मेरा रहर समय आवेग संगे फूटे गए पीरती का संवेगह च्या दुख का दिन मरां वर्षातपछि पातमा अडेर बसेको शीतको थोपालाई हेरेर चित्त बुझाउनु पर्दो रहेछ मनभरि आशा बोकी शरीरमा उम्रिएका तीखा काँडाको व्यालाई आफैभित्र दबाएर लुकाएर उजाड़िएको बस्तीभित्र यस्तै छ मानसिक र शारीरिक रोगले ग्रस्त हुँदै गर्दा बिहानको झुल्के घाममा सिलगढ़ी आउने रेलमा चढ़े चलिरहेको रेलमा अन्दाजी पचास वर्षका एकजना मान्छेलाई नेपाली जैं देखेर सोधेँ दे। हजुर नेपाली हो मलाई पुलुक्क हेर्दै उनी बोले हो किन घर कहाँ होला फेरि सोधे उनको घर गुल्मी रहेछ उनको बोली बडो सहज खस्रो थियो मेरो कौतूहल देखेर उनले सोधे दे। बहिनी तिमी पनि नेपाल जान लागेको हो र मैले हो भने हो को टाउको हल्लाएर जवाफ दिए कोही त नेपाली भेटिए भनेर मन अलिक टुक्का भयो म पनि सँगै जाने कुरा सुनाए दुई दिनको रेल यात्रासँगै म सिलगड़ीमा ओर्लिएँ सिलगड़ीबाट बसमा चढ़ेर बेल डागी आए जाँदा लोग्ने थिए आउँदा एक्लै आए <स्यास> कहिलेकाहीँ दिमाग अनि शरीरले सन्तुलन गुमाएको बेला सानो मुटुले काम गर्छ सा। हो सायद यही सानो मुटु लिएर फर्के म एउटा कठिन सङ्घर्षपछि एउटा कठिन सङ्घर्षशील यात्रापछि बल्ल घर आइपुगेँ अनि घर पनि के भन्नु एउटा मसान घाट चाहिँ छाप्रोमा आइपुगे फेर्न सास मात्र आइपुगेछ सा जिउँदो मुर्ता चाहिँ मलाई एक्लै देखेर सासुआमा छक्क परेन एकैछिनमा सेक्टर वरिपरिका मान्छेहरू हुरहरू भेला ससुरा पनि टुपुक्क आइपुगे सबैजना मेरो मुख हेर्दै प्रश्नमाथि प्रश्न गर्न थाले एक लोटा पानी घटघटपिएर सबै आनी सुनाए सुनाए लोग्ने मरेको व्यथा सुनाउँदै गर्दा सासुआमा छाती पिटी पिटी रुन थालिन् उनी मूर्छा ससुराले पनि आँसू थाम्न सकेनन् टोपीले आँसु पुस्दै निधारमा हात राखेर सुक्ख सुख गर्दै रुन थाले यस्तै हो ईश्वरको लीला भन्दै कसैले सान्वना दिँदै थिए सान्त्वनाका मधुरा शब्दहरू मात्र सुनिन्थे अब कुशको लास बनाएर हिन्दू परम्परा अनुसार दाह संस्कार गर्ने कुरा भयो बुद्धिमान दाजू हरिओ बांस बोकेर आईप्रगे कुश को लस बना आगन में राखे मेरो उही लोग्नेत फाटफुट देखा पे कुश को लस छेव में अगरबत्ती रीयो बालिओ खेल शंख पुगे शंख को तीह को आवाज ने मोटुने छेड़ला जस्त कर को एक कोहो शंख को धुन ने मेरे लोग्ने विदाई करते थे यात्रा झन एक्लो रनिश्चित बंद थो मीसा सारी टुक्रा टुकड़ा हुई फोटे थे दिल्ली राम सुवेदी आइपुगे हाम्रो सेक्टरका चीफ हुन् दुःख प्रकट गरे एकैछिनमा कुशको लासलाई उठायो शङ्करको लामो धुनसँगै लास अघि ला ला अघि मलामी पछि पछि हुँदै अघि बढे रतुवा खोलातर्फ चसुराबाले दागबत्ती दिएर जलाए कुशको लासलाई आधा बाटो पनि नहिडे एक्लियो मेरो जिन्दगीको सफर नाहक पखालियो स्याउदो लोग्ने भन्नु अब याद मात्र बाँकी रह्यो शरीर उड्यो धुवा बनि सेतो कपड़ाले शरीर छोपेर बेलुका घामा गर्दा फर्के मलामीसँगै एउटा नयाँ परिचय बोकेर फर्के बने बेदुवा उफ मेरो जिन्दगी एक क्षणमै नजिक एक क्षणमै टाढा बनाइदिएर गयो दैव आखिरी रहे के रहेछ र जीवन यति छोटो जीवनमा जतिसुकै लोभ लालच ईर्ष्या गरे पनि एक मर्नु त छँदैछ हामीलाई न नाता ना गोताले ना बचाउन सक्छन् न त धन सम्पत्तिले व्यर्थ रहेछ तेरो मेरो भन्नु र धन सम्पत्ति नाता छ भनेर धाक लगाउनु पनि एक सबै खरानी हुने रहेछ जेलको माया मोह मात्रै रहेछ यो चोला मंशीर महिना जाडो भातै बढ्यो मुटु नै चिसोले ओठे थरर काम थियो रुखका पातहरू झरेर मुडुलो हुँदैछन् पातहरू झरे पनि अझै उभिरहेका छन् रूखहरू फेरि पातहरू पलाउने आसमा त्यो दिन म पर्खने जहाँ खुसीहरू गीत गाउँदै हावासँगै आनन्दमा लहराउनेछन् यी वरिपरिका रुखहरूसँग मेरो नाता गहिरोसँग जोडिएको छ कामका सुनौला किरण छाप्रो भित्र छिर्दा बिहानीको रेडियो नेपालबाट आउने शङ्ख ध्वनिसँगै मभित्र एक किसिमको ऊर्जा भरिन्छ रातभरिको मिठो निद्राबाट बिउजिँदै गर्दा शिविरभित्रका मान्छेहरूको कथा शुरू हुन्छ दिनहीनको कथा मजदूरको कथा देशविहीनको कथा झुप्पडीको कथा र अझै देश फर्कने आशाको कथा वास्तवमै एउटा कथा त हाम्रो जीवन लोग्नेको सहनशीलता विनम्रता सरलता सम्झेर सधैँ उनकै तस्विर हेर्छु मनभित्रका इच्छाहरू खाडल खन्दै पूर्णबाहेक मसँग कुनै विकल्प छैन के गर्नु र जुनीभरको सम्बन्ध क्षेडभरमै दैवले खोसेर लान्छ भने आफ्नो खुसीका लागि सबैभन्दा धेरै माया गर्ने मान्छे गुमाउँदा बाँच्न मन नलाग्दो रहेछ उनले बोलेका ती शब्दहरू सुन्दा सारा संसार जितेको आवाज हुन्थ्यो त्यो बोलीमा मायाको मिठो रस खोलिएको थियो हिजोसम्म लुग्नेको नामको सिन्दुर थियो मेरो सिउँदोमा आज त्यो पनि मेटिएर गयो फुट्यो त्यो सिन्दुरको बट्टा पोती र चुराहरू उफ उभाग्य नै फुट्यो सिसा जसरी टुक्रा टुक्रा भए मेरो आधा प्राण तिमी थियो प्रिय अब त बाँकी आधा प्राण पनि जिउँदै मरे सरह भयो तिम्रो यादमा यो समाज अनि म कुनै कारणले खुशी दिन्छन् त कुनै कारण विना नै असह्य पीड़ा दिन्छन् म विधवा रे समाजले विधवालाई हेर्ने आँखा कहिले बदलिएलान् म भित्र गुम्सिएर बसेका रहरहरू सेतो साडीमा सीमित भए मेरो सेतै रंगहरूले म छोपिए खुसीका उमंगका सबै रंग खोसिए तर यही सेतो रंगरी पनि तिम्रै उपस्थिति छ मान्छेले पटक पटक एउटै कुरा सोच्छन् तिम्रो बुढा कसरी बीते, त्यति बेला चहराउँछ मोटुको घाउ फेरि भन्छन् अर्को बिहे नगर्ने मसँग कुनै जवाफ हुन्न सम्झदा पनि आफ्नै मन खिन्न दिक्क भएर आउँछ चुपचाप बस्नु बाहेक केही गर्न सक्दिन पानीको धारामा होस् या चामल थाप्न जाँदा होस् सबैको मुखमा उह विदु आई जुण्डिएको हुन्छ मलाई देख्ने बित्तिकै शब्द बाण प्रहार गर्छन् पानी थाप्ने बेलामा टुप्लोक आइपुगी सायद नै बिग्रियो माइली सुवेदी आमेको तीखो बोली सिधै आएर मुठुमा रोपियो कौशीला दिदीले पानी थाप्दै थिएन अलिक तर्केर बस पहिला हामी पानी भर्छौ अनि भर्लिस् उनी पनि खड्किन् म तर्के पछि एक घण्टापछि बल्ल पालो आयो पानी थापेर घर आएँ कटकको कम्बर दुखेर गाग्रो बोक्ने गाह्रो भइरहेको थियो आँगनमै सासूआमाले छोपिहालिन् तल धाराबाट एक गाग्री पानी ल्याउन पनि घण्टौं लाग्छ आंखा पलक्क पलटाएर खाऊंलाजेन्न ए अल्छी घाम तेरे ढाड़ में अब कहीं भात पकाउेस बिहान देखी काम करो त जवाब फर्काईद अच मुखमुखे सा फेरी बाघले बाख्रा देखे जामी हालिन् इसलिए हम छोरो खाई अब हमी खाना खोज्ते बोक्सी गई की चसुरा भित्रब मुरमुरीदे आए मेरे शरीर डर लेरथर हो पानी को गाग्रो राख्ते जूठा भाड़ा बांजन था पहाड़ जो जिंदगी कसरी काट्ने दोष मेरे थी अह भाग्यलाई दोष दिन्न बाबुले त भन्थे तेरै भाग्यका लागि त हो नि केटा राम्रै छ क्यारे सासूसरा पनि बुझ्यकी छन् छोरीको जाँतले अर्काको घर गरी खानुपर्छ लोग्ने तेरो संसार हो भगवान को हो भगवानको अपमान कहिल्यै नगर्नु देख्यो बा मेरो भाग्य कस्तो बन्यो आज स्वर्गबाटै भए पनि हेरिरहेका होलान् कि मेरो दुःख देखेर रुन मन लाग्दैन होला र मन कहाँ कहाँ पुगिसक्यो बुखारी पटक्कै सल्केन कोइला चिसो भएछ बाँसका चोइटा हालिदिए बट्टी तेल हालेपछि बल्ल हुरू भन्यो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 जीवन अनेक पीड़ा र वेदनाको कोलाज रहेछ कल्पनाको संसारमा आफूलाई आकाशमा उडाउन खोज्यो तर वास्तविकताले पखेटा काटिदिन्छ अनि पछारिन्छु भुइँमै घरिघरि उसै गरी, गरी, गरी फेरि भुइँमै थुक्क मेरो जिन्दगी विश्वासले ढुङ्गोलाई भगवान र अविश्वासले मान्छेको दिललाई ढुंगो बनाइदिँदो रहेछ लोग्नेको चन्द्र जस्तै मुहार मेरा आँखा वरिपरि आएर जान्छ विगतका पलहरू छस् पश्चन मनमा र चस्च गोच्छन् यादको सुरो बनेर परिलीको बाटो हुँदै आँसु बनेर निस्किरहेका छन् यादहरू बाल्यकालका ती सबै खुसी सपना समयको हुरीले उडायो आफ्नै जिन्दगीलाई नोखर बनाएर बाँच्दैछु वर्तमानमा दुःख पोख्ने ठाउँ पनि छैन यौवनमा उम्लिएर सेलाएको रगत जस्तै जमेर बसेका छन् रहरहरू बाँच्नुको अर्थ के नै रहे र पनि नगरेको होइन मर्न तर मर्न पनि त्यति सजिलो कहाँ रहेछ र हावामा यतै कतै वरिपरि छौकी प्रिय बेला टोल आउँछु तिम्रै यादमा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 तिम्रा बाआमा अर्थात मेरा सासु ससुराले उल्टै तिम्रो मृत्युको कारक मलाई माने बरू म पनि तिमीसँगै मरिकी भए जाति हुन्थ्यो मनमा वेदना र विरहको पहाड़ बोकेर अपमानको आहालमा बाँच्नु त पर्दैनथ्यो एकदिन चामल थाप्न जाँदा एकजना दिदीले भनेकी थिइन् अतीत सम्झिरहूनुभन्दा हाँसेकै राम्रो बहिनी म केही बोलिन सायद उनलाई मेरो अतीत थाहा थियो म आफैले बिर्सन चाहेको अतीत किन सम्झन्छन् होला अरूले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 मनले रोजेको मान्छेलाई जबरजस्ती बिर्सन खोज्नु र कहिल्यै भेट्दै नभेटेको मान्छेलाई सम्झन खोज्नु उस्तै हो जस्तो लाग्यो तर पीड़ा आफैसँग हुन्छ मेरो जीवनमा खुसी त दुई दिनको पाहुना जस्तै लाग्छ जिन्दगीमा सहनशीलता र धैर्य भाग्य रेखा भन्दा धेरै माथि हुने रहेछ अप्ठ्यारो पर्दा आत्तिनु हुँदैन सिक्नुपर्छ भन्थे बा आज लग अन्हींगन में थे तातो पानी पिउेग छावा शीत को थोपा तप तप भूईमा खेद मकाश मथिक हे मेरे मन उड़े ते बादलमा यह रमेश आई पुगो रमेश खत्व स्कूल पढ़ा को साई शिविर में बस् एक तो चिन्हन बल्ल तल ठम्याए मेरे मन उद्यालय कालीन दिन में पुग्यो एवं शिविर वर्क शिविर में चिठी लिखे साधी बनाने गर्थ्यौं मेरो रोल नम्बरमा पत्रमित्रताको चिठी आएको थियो त्यो रमेशकै थियो पछि हामी असल साथी भयौं आज यतिका वर्षपछि मर्षपछि रमेशलाई देख्दा म छक्कै परे बस भन्दिन रमेशको आवाजसँगै झस्के कस्तो भुसुक्कै बिर्सेछु आउनु बस्छ रमेश छेउको मुढो तान्दै ऊ बस्यो कस्तो छ तिम्रो जीवन रमेशले नै कुरा शुरू गर्यो आँखाबाट आँसु पनि रित्ति नग्यो छोडिदेऊ मेरो कुरा कोट्याउन बरू भन तिम्रो के छ हेर्दा राम्रै देखिन्छौ तर भित्रभित्रै रित सकेछौ साँच्ची तिमी त यति दुब्ली र पातली भइसौ खाँदैनौ कि क्या हो बासना कहाँ आउँछ र फुलबिना यस्तै हो जीवन कहिले दुब्लो कहिले मोटो र मिस तिमी के गर्छौ आजकल मैले कुरा मोड्न खोजे के गर्न सकिन्छ र हामी शरणार्थीहरूले जिन्दगीमा जति नै चुनौतीहरू आए पनि सामना गर्न सिक्नु पर्दो रहेछ शिविरभित्र पसेर थोरै पढियो तर जिन्दगीलाई पढ्न सकिएन सही व्यवस्थापन गर्न खोज्दा जहाँ पनि झूट बोल्नु पर्ने रहेछ कहिलेकाहीँ बेसरी रुन मन लाग्छ ऊपनी हरेशंच रमेश को रमेश को अनुहार मलिन शांत देखिथ्यो बंद हम शरणार्थी जहां गई मुख लुकाएर बस्न बाध्यौ अपराधी झराई डराई बस् दादिंग में गए एटा बोर्डिंग में टीचर को काम पाएं झूठ बोले बस्तियों दुई महीना पशी शरणार्थी था पेन्निदी पोखरा गए काम पाउन साहे गाह बल्ल बल्ल घर बनाने काम पाइ दिनभरिको थकान र आमाको यादले छटपट्टी छटपट्टि रात बित्यो एक महिनापछि बिरामी परे ओछ्यान नै लाउनु पर्यो काममा जान सकिन एक हप्ता ओछ्यानमै सुते बाँच दिन होला जस्तो लागेको थियो नयाँ जोस र हिम्मत पटक्कै थिएन साहुलाई घर जाने भने धेरै पटक बिन्ती बिर्साए अह पटक्कै घर जान दिएन मसँग काम गर्ने गोलदाब शिविरको सुमन भाइ थियो मेरो अवस्था देखेर माया लागेछ गाडी भाडा दिएर बसमा चढाइदिए म घरसम्म आइपुगे अहिले पनि दबाई खाँदैछु रमेशको कुरा सुनिरहदा मेरो आँखाको कोष रसाइसकेका थिए आँसु लुकाउँदै भने हामी शरणार्थीको पीड़ा जहाँ पनि उस्दै हो रमेश कहिले सानो कुरामा खुसी भइदिन्छ जिन्दगी अनि पछि त्यही कुराले दुखी बनाइदिन्छ तर के गर्नु बाँच्नै पर्छ अँ साँच्ची बेलडाँगी चाहिँ किन आएको तिमी मेरो ठुला भागमा आएको भेट्न उसले भन्यो कुन सेक्टरमा बस्छन् मैले प्रश्न गरिहाले सेक्टर ए कहिले फर्कन्छौ तिमी अब आज फर्कऔ भनेको नेपाल बन्द रहेछ गाडी चल्यौने भोलि बिहानै फर्कन्छौ यस्तै एकछिन सुख दुःखका कुरा भए रमेशलाई भेटेर थोरै भए पनि मन हलुका आउँदै थियो तत्तर ऊ हतारिँदै बोल्यो ल अब म जान्छु भोलि आइओएम अफिसमा फर्म भर्न जानु छ फर्म केको को प्रक्रियाका लागि तिमी पनि अमेरिका जाने नगएर के गरौं त यसो भनिरह रमेशको बोलीमा आक्रोश थियो हाम्रो कमजोरीको फाइदा लुट्ने मात्र छन् यहाँ दात्री संस्थाहरूले कति जेल र न भिडो छ न त टेक्ने खुट्टा यस्तो भएर बस्नुभन्दा त जानै ठिक लाग्यो मैले त निर्णय गरिसकेँ रमेश विदा मागेर हिँडि पनि हाल्यो म घरभित्र पसे खाटमा पल्टेटो परेर सुते उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेक सुन्दै हुनुहुन्छ श्रुति सम्वेकमा हामी रमेश दिवालीको उपन्यास छाप्रो नम्बर पचपन्नको वाचन सुनिरहेका छौ अब यसको बाँकी अंश लिएर केही बेरो गर्नुहोला कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्पेक तपाईँ काठमाण्डु उपत्यकामा उज्यालो रेडियो नेटवर्क नब्बे मेगा हर्चबाट सुन्न सक्नुहुन्छ भने देशभरिका एक सय भन्दा बढी रेडियो स्टेशनबाट सुन्न सक्नुहुन्छ त्यसै गरी उज्यालो र मोबाइलमा उज्यालो एप्लिकेशनबाट पनि सुन्न सक्नुहुन्छ त्यस्तै टोल फ्री नम्बरबाट चारवटा देशमा प्रत्यक्ष तपाईँ श्रुति सम्वेक सुन्न सक्नुहुन्छ अमेरिकामा जिरो एक सात जिरो एक आठ जिरो जीरो सात चार तेगरी यूके में टोल फ्री जीरो जीरो चार चार तीन तीन शून्य बाट सुन्न सकून ते अस्ट्रेलिया में टोल फ्री शून्य शून्य आठ शून्य पाँच एक चार चारमा टेलिफोन गरेर इन्टरनेट नहुँदा पनि प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ श्रुति संवेगमा आज हामी छाप्रो नम्बर पचपन्नको वाचन सुनिरहेका छौ अब यसको बाँकी सुनौझम सास पर्दै गर्दा साँझको चिसो बतासँगै उठे चेरा कराउँदै बास बस्न थिए कहाँ आवाज मात्र सुनिन्थ्यो मा म हातमुख पानी थाप्न गए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 यस्तै पछाडि कुरा काट्नेहरूलाई काट्न दिन्छु उनीहरूको कुराले मलाई हल्लाउँदैन यस्तै सोच्दै पानी सारेर फर्किए दश आयो कासिँदै गएको आफ्नै अस्तित्व बिर्सेर शिविरले उज्यालो अनुहार पार्ने समय नै दशैं हो शिविरमा बढ्दै गएको दशको चहल पहलले खुसी भित्रिँदै थियो दशैंको रौनकले बांगी बजार झिरिमिरी देखिन थालेको थियो बजारमा किनमेल गर्नेहरूको भिड़ सदाभन्दा दोब्बर देखिन्थ्यो बजार गए म मान्छेहरूको कोचाकोच भिड़मा रहन भुल्ल पाएँ मध्यान्नको डन्टालापुर घामले काटी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 किन र दाजु मकै छोड्याए जस्तो परिवार नै तितर बितर चाड़ चाडपर्व आयो कि साह्रै खलो लाग्छ झन बढी पीड़ा थप्ने म केही बोलिन दिक्क भएका रहेछन् दाजु एकछिन पछि फेरि बोले जस्तो तसो चलन्त धान नै पर्यो खल्लो मन लिएर भए पनि दसैँको टिका लगाउनै पर्यो आफ्ना लागि भन्दा पनि केटाकेटीका लागि त्यो त हो दाजु कहिले कि आफ्नो भन्नेले नसम्झिँदा सारा संसार चकमन्न लाग्दो रहेछ सायद भाग्यमै नलेखेर होला सबैबाट विस्तारै टाडिनु परेको साँच पर्दै थियो दाजुलाई सोधे किन बेला अझै बाँकी छ दाजु छैन सक्यो अब जानुपर्छ म पनि सँगै जान्छु मैले भने बुद्धिमान दाजुले मुखमा पान हालेर हुन्छ भने हामी सँगै फर्क्यौं डिल्लीराम सुवेदी बाटामा भेटिए दसैँको किनमेल गरेर दमकबाट आएका रहेछन् दसैं कस्तो आउँदैछ भाइ बुद्धिमान दाजुले सोधिहाले उमग भन्दा पनि मनफाटेको अनुभव सुनाए डिल्लीरामले बुद्धिमान दाजु कुरा थप्दै थिए कुरो गर्दै गर्दा बिचुडीको आफ्नो देश पुगे म भने उनीहरूका कुरा सुन्दै पछि पछि हिँडे जंगली भूभाग फाडेर पुर्खाली नेपाली बस्ती बसाए पुर्खाको रगत पसिनाले भिजेको त्यो माटामा सबैलाई भुटानी नागरिक भएको समेत गरिएको थियो जनताको श्रमदानबाट संयौं भौतिक संरचना बने। थिम्फू टासी छोजोङ वाङदी फोजेङ जोङ दागाना जोङ तथा फुन्सेलिङदेखि थिम्फूसम्मको राजमार्ग हात्तीसारदेखि वोङसा जाने सड़क चिराङ गेलेफू लामी सड़कका र अरू थुप्रै भवनहरू र पुलहरू बिना जाला निर्माण गरेका हौं बुद्धिमान दाजुले भने भै हामीले के पायौं महिनासम्म झार लागि भइयो अहिले संसारमा आफ्नो देश छैन टीराम उनका बुद्धिमान दाजू थो देश फर्किश्ता भूटान बीच दर्जनौ असफल वार्ता हैरान भई सकता हमी देश फर्क आश मरी सको भूटानी निरंकुश राज्य सत्ता को जबरदस्ती सहन न सको नेपाली मटो र राष्ट्रविहीन भैया आंखो भैं बुद्धिम दाजू ने चश्मा फुकाले उनके देब्री आंखा में फूलप्रष्ट देखे आंखा को नानी थेतो भाग मेखिथ्यो बुद्धि थप्दै गए देश फिर्तीका लागि एएमसिसीले गरेको शान्तिपूर्ण आन्दोलनमा भारतीय पुलिसहरूले मेची पुलमा अश्रु ग्यास छोड्दा मेरो आँखामा पर्यो त्यसै बेलादेखि यो आँखु बन्द भयो देश खोज्दै दे हिँड्ने मेरो आँखा भारतीय पुलिसले सदाका लागि बन्द गरिदियो बुद्धिमान दाजुका कुराले मेरो मन र सायो उनी जहिल्यै कालो चस्मा लगाएर हिँड्थे आजै मात्र बुझे उनले कालो चस्मा लगाउनुको रहस्य कुरै कुरामा हामी घर आइपुगेछौं राक्षेपिँदै गर्दा मेरो मुठु पीड़ाले भरियो ताराहरूको उज्यालोमा बाहिर एक्लै बसिरहेको छु मन उडेर कता पुगेको छ पत्तो छैन आकाशतिर हेरे जुन उज्यालो प्रकाश छरेर हाँस्दै थियो कहिले काहीँ त यस्तो लाग्छ जबरजस्ती कालले उठाएर लैजाओस् कहीँ कि नहो आजकल त्यसै त्यसै तर्सिरहन्छु केही बोल्न मन लाग्दैन जिन्दगीमा मिठास छैन कुनै रंग नै छैन पटक्कै निन्द्रा लाग्दैन त्यसैले यी आँखाले सपना देख्न छाडिसके जति राम्रो सपना देखो भने पनि पटक्कै देखिँदैन सपना फूल जस्त रह सदैं एक्ल रहने कहीं चुड़े अरुले चुड़े हिड़ने करोला बस थे मन विगत का घटना तीर एकोरि थी, एक एको थी जनतरी दीदी टुप्पलुक्का आईप्रगिन्न मेरे सैक्टर को अर्क लाइन में बस्सी उन्नी भक्ल बस कि संचो छेन किऊने बितीके प्रश्न करी लगत प्रश्न करें दीदी एटा कु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 मैले उनको कुरामा ध्यान दिएको देखेर होला उनले फेरि भनेन् मैले भनेको मान फर्म भरिहाल है दिदी गएपछि म घरभित्र पसे, दिदीले भनेको कुरा साँचै हो जस्तो लाग्यो टाउकोमा हात राखेँ पानी घटघट पिए म सोचमग्न पाएँ न त आफन्त छन् न कोही जीवनको सहारा शिविर वरिपरि घुम्दै हिँड्छु शिविरमा मानसिक विभाजन छ कोही पुनर्वास भन्छन् कोही स्वदेश फिर्ति यसका कुरा सुने पनि उस्तै लाग्ने यो पुनर्वास प्रक्रियाले झन विभाजन गरेर हामीलाई नै हामीबाट अलग अलग गराइदिँदैछ यसले देशफिर्तीको आवाजलाई नै कमजोर बनाउँदै लगेको भन्छन् बुद्धिमान दाजुहरू फेरि युरोपबाट ठूलो आँधी आएर पसेको छ शिविरमा कति छाप्रा उडेर युरोप त कति अमेरिका पुग्ने हुन् थाहा छैन देशफिर्तीको नारा घन्काउने भन्थे शिविर छोडेर अमेरिकामा भाडा माझ्नुभन्दा बरू लङ्गाडो भएर शिविरमै शिर ठाडो गरी बसिन्छ तर उनीहरू नै अरूभन्दा पहिला स्वंकुच्या ठोकेर अमेरिका पुगिसके जनताको सेवा र देशफिर्तिको झुटो आश्वासन दिई शरणको सुविधाका लागि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 हुन त अमेरिका पनि कहाँ सजिलो होला र अर्काको देश पसिना चुहाउँदै दे रोजीरोटी जोड्नुपर्छ सात महिना अघि अमेरिका गएको छोरासँग डोल्मा दिदीले फोनमा कुरा गरेको सुनेकी थिए राति सुत्न मन लाग्दैन रे सपनीमा झलझली जल देखिन्छ रे शिविर मनका रहरहरू लुकाएर बाँच्नुपर्छ रे सबैभन्दा दुःख त त्यो बेला हुन्छ रे जब खाना खान लाग्दा आमाको याद आउँछ खानै मन लाग्दैन भन्दोरहेछ पुनर्वासको विवाद जति नै भए पनि शिविर दिनह हुँ सुनसान हुँदै गइरहेको छ सेक्टर र जसो गई गइसके मेरो मन भने दोधार दुधारमै अल्झै एक दिन चामल थाप्न जाँदै गर्दा पाटामा बाल बालिकाहरूको हातमा ब्यानर देखे बाल विवाह भन्दै नारा लगाउँदै थिए शिविरमा बाल विवाह गर्नेहरूको पनि हत्तै बढ़ेछ विवाह गरेर मात्र पुनर्वासमा जानुपर्छ भन्नेहरूले गलत भ्रम फैलाएका थिए अनि त शिविरमा दिनह जसो विवाद हुन थाल्यो पुनर्वास प्रक्रियासँगै स्कूलहरू पनि रित्तिन थाले विधार्थीहरूको संख्या थोरै मात्र बाँकी थियो फर्म भरेदेखि कति त स्कूलै जान छाडेका थिए शिविरका बुद्धिजीवीहरू पहिला नै गइसकेकाले शिक्षक पनि त थिएनन् स्कूलमा शिविर आफै अभिभावक नभएका बालक झैं टुहरो जस्तै हुँदै थियो व्यवस्थापन केही थिएन म चामलको लाइनमा उभिए शरणार्थीले पाउने चामल दाल चिनी काटेर थोरै मात्र पाउन थाल्यो अब मेरो छेउमा एकजना बुढाबाले चामल थाप्दै गर्दा सोधे वा कतिजना परिवारको हो मेरो अनुहारमा पुलुक्क हेर्दै उनी बोले परिवार त आठजना हो तर शिविरमा अब म र बुढी मात्र बाँकी छौं सबै अमेरिका गइसके खाद्यान्न कटौती हुँदैछ प्रतिनिधिले कुरा थपे अनि तिमी जाँदैनौ अमेरिका चामलको बोरा बाँध्दै बुढाबाले सोधे अनि लगत्तै भने मेरो त छातीमा टीभी देखेर दबाई खाँदै बसेको छु तिमीहरू त जानु नि अब यहाँ राशन नै पाउन गाह्रो हुन थाल्यो कस्तो छ अरे अमेरिका मैले सोधेँ खै म बुढाले के जान्नु देखेको छैन राम्रै छ भन्छन् छोरा फोन गर्दा पैसा पनि पठाइरहन्छन् राम्रै त होला नि तिमी पनि जाने हो मैले सोधे नगर के गर्नु यताबाट जाँ जा भन्छन् जा उताबाट आइजा आइजा भन्छन् मर्ने बेला यो हण्डर ती वृद्ध भएको कुराले भविष्यको कल्पना भन्दा पनि वर्तमान लथालिंग भएको महसुस भयो राशन थापेपछि गोदामओरी <स्थार्थी> परि आँखा डुलाए थोरै मान्छेहरू मात्र देखे राश मन लिएर बाँचेका पनि अब पुनर्वास पाए गर्ने विकल्प थिएन शिविरका आधीजसोले पुनर्वासको फर्म भरिसकेका छन् अठार वर्षसम्म यही छाप्रोलाई जिन्दगी ठानेर बसियो चटक्क छोडेर जादा माया त लागिहाल्छ नि मेरो त सोच्दैमा पनि मन दुख्छ आँसु बरबर्ती खस्छन् शून्य शून्य लाग्छ जिन्दगी प्राय सेक्टर रित्दै गएका छन् पुनर्वासमा जानेहरूले छोडि गएका छाप्रा भत्काउँदा नमिठो लाग्छ ती आँगनमा अहिले चारपात उम्रिसक्यो हाम्रो जिन्दगी यस्तै रहेछ रात छेप्पिँदै गर्दा म निसासिँदै जान्छु बिहानको पीड़ा साँझ झन् पीड़ा हुँदै जान्छ आँखा गरेर कता हराउँछु कता आफैलाई थाहा हुँदैन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 मेरो मन जस्तै आकाश पनि दुम्बिएको छ आँगन बढार्दै गर्दा कुमारी दिदी आइपुगिन् उनको हातमा झोला थियो बिहान बिहानै कता हिँड्यो दिदी जाडोले कुमारी दिदीको ओठ थरथराएको थियो तिनी थरथराएकाले बोलिन् अस्ट्रेलियाबाट मामाले पैसा पठाइदिएका रहेछन् तै दमक हिँडे कि पनि साथीलाई जाउँ भनेर भन्न आएकी भो जान्न म त बाङ्गी बजारमा पनि पैसा निकाल्न मिल्छ अरे आजकल त दमक किन जानु त्यो त हो तर मेरो पनि अर्को हप्ता उडान छ ब्याग र कपडाहरू किन्नु छ दमक नै पुग्नुपर्ने दिदी तिम्रो काम केही छैन भने जाउँ क्यारे मलाई पनि घर बस्दा बस्दा दिक्क लागिसकेको थियो जान्छु भन्ने सोचेर जवाफ दिए ल त एकैछिन पर्ख है म हातखुट्टा धुन्छु हुन्छ ढिलो नगर नुहाउने मन थियो बिहानको सिरोटली मोटो नै काम थियो अह नुहाइन मुख धोएँ र तातो पानी पिए कुमारी दिदीले हतार लगाइरहेकी थिएन ल आए भन्दै बाहिर निस्के बांगी बजारसम्म हिँड्दै गयौं बाटोमा कुमारी दिदीले झोलाबाट छुर्पी झेकेर दिइन् आफूले पनि खाइन् बाटोभरि दवाकमा काम गर्न जानेहरूको हुल थियो सबैजसो साइकलमा जाँदै थिए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 दीदी का क्र अज सक टेम्पो आईप्रगो दमक दमक भन्द फुच्चे केटा बोलाऊ हम टेम्पो में चढ़ा कोच थो खुटा हालने खजाखच भीदी अर्मा टेम्पोको माथि समात्ने ठाउँमा हात जुर्ण्याउँदै दिदी बोलिन् अर्को पर्खिन थाल्दा आधा दिन बित्छ अर्को आउने पनि यस्तै हो दरो समातेर बस यसमै जाऔ म खुम्सेर बसेँ बसे। यो भन्दा त ट्र्याक्टर ठिक मनमा नै भने टेम्पोले धुवा उडाउँदै लग्यो दमकतिर कोक्रो हल्लाज हल्लाउँदै टेम्पो रोकियो दमकचोक आइपुग्यो लामो सास फेरे बल्ल तल्ल आइपुग्यो हामी बिस्तारै ओर्लियौ फुच्च केटो भाडा उठाउँदै थियो कुमारी दिदीले नै बिसको नोट झेकेर दुवैको भाडा तिरियौ नमक बजारमा किनबेल गर्नेहरूको घुइचो थियो गाडी र रिक्साहरूले बाटामा हिँड्नै हम्बी हम्बी हुन्थ्यो अझ गाडीको हर्नले काने रन रन्किन्थ्यो पैसा निकाल्ने ठाउँमा पुग्यौं नागरिकता मागे के नागरिकता हामी शरणार्थी हो कुमारी दिदीले भनिन् कुमारी दिदीको कुरा सुनेर त्यहाँका मान्छेले खिस्सा हाँस्दै भुटाङ्गे पो भने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 घर पुगेर रात सुत्ने बेलामा पनि दिदीका कुरा रती हेपाईका तीता घटना बिर्सिन सके उपन्यास छाप्रो नम्बर पचपन्नको मूल पात्र अब नेपाल छोडेर अरू देशमा जालिन् कि नजालिन् त्यसको लागि हामीले अर्को साता सुन्नुपर्छ सा। आज रमेश दियालीको उपन्यास छाप्रो नम्बर पचपन्नको आठौं श्रृंखला पृष्ठ एक सय छयानब्बेमा ल्याएर रोकेका छौं अर्को साता यसको नवौं श्रृंखला लिएर आउनेछौं तबसम्मको लागि प्राविधिक साथी संघर्ष विष्ट र म अच्युत घिमिरे विदा हुन्छ शुभरात्री